प्रिय भावक रेडियो सृष्टि को कार्यक्रम साहित्य सुद प्रकाश अधिकारी को नमस्कार संयुक्त राज्य अमेरिका को भर्जििया राज्य को फ्रेडरिग्सर्ग शहर बाद संचालित रेडियो सृष्टि डब्ल्यू रेडियो सृष्टि डट कम डट कम लगइन करें विश्व को जो कुने कुना तुन सकू नेपाली साहित्य कला संस्कृति र सङ्गीतप्रति समर्पित रेडियो सृष्टिको विशेष प्रस्तुति साहित्य सुधामा हामी विशेष गरी चर्चित साहित्यकारहरूका बहुचर्चित कृतिहरूको वाचन गर्छौँ गएको केही हप्ताबाट कथाकार सुविसुध आचार्यको रहस्यमय भोगाई कथा सङ्ग्रहमा कथा सङ्ग्रहित कथाहरूको हामीले वाचन गरिरहेका छौँ जनमत प्रकाशनले दुई सालमा प्रकाशन गरेको साल यस सङ्ग्रहमा अठारवटा कथाहरू सङ्ग्रहित छन् आजको श्रृङ्खलामा पनि हामीले रहस्यमय भोगाई कथा सङ्ग्रहबाट विश्वासघात लिएर आएका छौँ धरतीको छातीमा छता छुल्लो सन्ध्या पोखिएर उज्यालोको बिम्बलाई अञ्जुलीमा उठाउँदै गर्दा म एउटा सामान्य होटलभित्र प्रवेश गर्छु हुन त होटल बेकरी क्याफे रेस्टुरेन्ट अनि बारमा छिर्नु मेरो आदत भित्र पर्दैन तर कुनै वखत बिना आदत क्रियाकलाप गर्न बेबस हुन्छ मान्छे यसो भनौँ समयले पासो थापेर बाध्यताको पिन्जडामा जबरजस्ती धकेलिदिन्छ पुरानै लाग्ने होटल डेकोरेसनको हिसाबमा पनि कता कता के नमिले जस्तो यस्तो देखिन्थ्यो हाँडी जस्ती काली आइमाईले गरेको भद्दा मेकअप झैँ होटलका भित्ताहरू निहाल्छन् मेरो आँखाहरू स्टोभको धुवाँले रङ्गिएका दुई चारवटा विदेशी नाइकाको अर्धनग्न तस्विर हुनसक्छ ग्राहकलाई लोभ्याउन राखिएका दाजु हजुरलाई के ल्याउँ होटलको वातावरण निहाल्न मग्न मेरो एकाग्र बिथोल्दै एउटा केटो बोल्छ उसमाथि पर्छ मेरो नजर गुइँठा पार्न घरको भित्तामा गोबर थुपारिए झैँ थुप्रिएका छन् सिगान नाकको टुप्पोमा खैरो देखिने कमिज ऊभन्दा एक दशकको जेठो व्यक्तिको हुनुपर्छ बाहुलोको पट्याइले त्यो पुष्टि गर्छ ट्युबलाइटको उज्यालोमा खैरो देखिए पनि कतै कतै भएको टाटाले त्यो कमिज सेतो नै थियो भनी बुझ्न मलाई गाह्रो परेन हाउमा चियातिएर प्लास्टिककै धागोले सिलाएको मेगा छाप चप्पल पटपाट फुटेका कुरकुचा, कपालको त के कुरा गर्नु पानी र काइको मुख नदेखेको दुई चार महिना नै भए जस्तो सिरदेखि पाउँसम्म ठुक ठुकी लाग्छ मलाई उ ठिङ्ग उभिएर अगाडि मलाई नै हेरिरहेको छ म के भनौ, के भनौँ धोधारमा पर्छु म नलाई फुत्किन्छ वाक्य जहाँ एक कप चिया लिएर मेरो अर्डर पर्खिएर बसेको बिचरोको मुखबाट बोली निस्किने बित्तिकै भित्र बस्छ पुसको महिना अघिल्लो दिनदेखि परेको पानी भर्खरै जस्तो थामिएको छ समय हो कहिले के हुन्छ त कहिले के समयको कालखण्ड भूगर्भशास्त्रीले त पत्ता लगाउन सक्दैनन् भने हामी जस्ता साधारण मान्छेको बसमा कसरी हुन्छ र यो वर्ष काठमाडौँ उपत्यकाभित्र हिउँ पर्यो त्यो त हिउँ हेर्नका लागि युवा जमात फुलचोकी र नागर्जुन जान्थे अहिले घरमै बसेर हेरेका होलान् हिउँकै करामत बागमती जवान भएकी छिए दायाँ बायाँ थुपारेका फोहोर पनि श्रीलिप्त भएका छन् होटलको झ्यालबाट धमिलो तर मडारिएर बगेको बागमती निहाल्छु म नदीलाई मानिसले फोर बनायो तर मान्छे स्वयं आफै फोहरे हुन्छ जन सफा लुगा लगाउनेहरू त मनका डुङडुङ्गी डुंग गनाउने हुन्छन् ठुला बडा पैसोवालाहरू सानातिनालाई मान्छे होइन भुसुना सम्झिन्छन् त्यही त फरक छ मान्छे र नदीमा नदीले ससाना कुला कुलेसाहरूलाई आफैमा समेटेर बग्छ तर मान्छे भने मात्र उपेक्षा गर्छ दया माया कुन नाम हो त्योसम्म पनि नसुनेका असत्यहरू जस्तो काउन्टरमा बसेको बुढीवाल साहु अनि अघिनैको केटो सबै मेरो मस्तिष्कमा बल बनेर परेड खेल्छन् कल्पनाको संसारमा सोचाइको रथ हाँक्दा हाँक्दै घडीमा पर्छ मेरो नजर ल साढे छ सा। अझसम्म सिमरेका यी केटी मान्छेहरूलाई कुराउन पाए आफूले युद्ध नै जितेछ सम्झिन्छन् अनि आफूले कुर्नु परेमा झरेको गोबर जस्तो भन्छन् लालिनुस दाई चिया अघि नैको केटाले लुगलुक कामदै चिया लिएर टेबलमा राखिदिन्छ जाडोको तीव्रताले उसको ओठ निला भएका छन् हुने खाने भइदिएको भए न्यानोको पडाको साथमा सिरकमा गुटमुटिएर बस्नुपर्ने बेला बिच र उसलाई निहाल्दै चियाको कप उठाउँछु र पिउन थाल्छु साला जिन्दगीले कसरी धोका दिँदो रहेछ आफैलाई ओ भाइ अर्को एक गिलास हाल आहुवा चायातिर हुत्तिन्छ नआइन पछाडिको टेबलमा एउटा अधवैंसे दुब्लो पातलो ख्याउटे मान्छे रक्सी पिउनेछ उसको हाउभावबाट प्रष्ट छ कि आवश्यकताभन्दा बढी नै पिएको छ यसो भनौँ रक्सीले चपाउँदैछ उसलाई घिर्चेसम्म झिङ रिङ्ग परेर झरेको कपाल चुस्ताारी मैले जिन्सको प्यान्ट र रङ्ग छुट्याउन कठिन पर्ने ओभरकोट ऊ झोल्दैछ एक तमास मैले हेरेको देखेर हो कि ए भाइ के हेरेको मान्छे देखेको एक नजर मतिर फ्याँक्दै ऊ बोल्छ म मनमा नै निहाल्छु उसलाई साला स्वास्नी मान्छेहरू बजारको काँचो मासु पसल हुन् जसलाई जो जतिखेर जुन अवस्थामा पनि खरिद गर्न चाह्यो पाइने होइन त्यो त्योभन्दा पनि रड्डी खत्तम पतित मेरो बुवाले भन्नुहुन्थ्यो स्वास्नी भाँच्ने अनि उकास्ने पाता कि मलाई त डुबेरै अर्कोलाई पो उकासे हुन त संसारको रित नै हो एउटा नबिग्री अर्को नबन्ने तर म आफै सिद्धिएको कसरी सहन सक्छु त्यो पनि आफ्नै स्वास्नीका कारण एक घुण्डको पिउँदै उभन्छ भाई तिमी पनि स्वास्नी मान्छेलाई नै कुर्दै होला होइन सम्झ बर्बादीको दिन निम्ति आउन आजैबाट सुरु गर्दैछ तन्द्रित अवस्थाको म उसको आवाजले झस्किएँ यसरी झस्किएँ कि मानौ टेबल पछाडि कुर्चीमा उसलाई होइन राँगे पाटो देखेको छु भित्रभित्रै हस्किन्छ मन बाहिरको चिसो त छँदै थियो मुटु पनि उस्तै सुस्तरी चिसिन थाल्यो किन केही पनि बोल्दैनौ नि जाडोले वाक्य बसेको भए आऊ सँगै बसेर चिसो पानी तानौ त्यसपछि त सबै छ तन मन अनि जीवन चिम्रा र चिप्रा लागेका आँखा अलिकति मतिर हुत्याउँदै उबोल्छ उसले मसँग यति धेरै सवाल गरिसक्यो तैपनि म हुक्क बोल्न सकिनँ हुन त मलाई जडियासँग रिस छ जडिया देख्ने बित्तिकै कन्चेरीको का रौँहरू भएर उठ्छन् कारण म पनि एक खुङ्खार जडियाको छोरो कोही दुःखमा कोही सुखमा पिउँछन् तर उहाँले केमा पिउनु भयो अझै मैले बुझ्न सकेको छैन ए भाइ कति बजायो हँघीले सला उसको बजाउने काम नहो कहिले पो अरूलाई जानेको छ र बजाओस् जति बजाउँछ बजाओस् आखिर बजाओस। म जडियान हुँ समयको मलाई के नै महत्त्व छ र मान्छेले त पर्खन नसकेर मेरो संसारमा आगो लगाई जीवन नै अभिशाप बनाइदिएपछि जाब समयको के महत्त्व छ र मलाई उसले फेरि अर्को घोटको पिउ म हेरिरहेछु उसको घुटको माथिको घुटको लगाउँदै गरेको फेरि जीवनदेखि बडो असन्तुष्ट देखिन्छ भने त्यति नै स्वास्नी मान्छेप्रति वितृष्णा पनि ऊ एक्लै रक्सीको सुरमा बर्बर उसको क्रियाकलाप निहाल्दै रहँदा टेबलमा चिया उसै चिसो भइसकेको छ हुन त चिया पिउन खासै इच्छा थिएन होटलभित्र त्यसै बस्न अप्ठ्यारो लागेर मात्र मगाएको थिएँ थी। सेलाएर ठिकै भयो त्यही नै बेला पकेटमा मोबाइल थरथराउँदै गुनगुनाउँछ हातमा लिएर नम्बर यसो हेर्छु फोन ऊ सिमरिकाको हेलो हेलो हाई सबिन सरी आज मामा अमेरिका जाँदै हुनुहुन्छ भनेर हामी त एयरपोर्टमा आउनु पर्यो तिमीलाई कति फोन सम्पर्क गर्न खोजेँ तर पटक्कै सम्पर्क हुन सकेन तिम कह छौ सिम्रिका, तिमी कति स्वार्थी हो यो जाड़ो मलाई, मैं एक घंटा देखि होटल में कुराए एयरपोर्ट जाने उल्टई कति सजी सोच्छ कह छौर जाऊ म तिमी संग बोल्द के अरे बाबा भनी सकें सरी परिस्थिति तस्त अं त मेरे दिल को राजा तेरी नरिश न प्लिज भोलि तिमी जहाँ भौ तै भेट्सु लिपनी बाहना होने तो होना प्रमिश मेरे राजा भोलि तस्त रख लोके बाय बाय म मोबाइल पकेटमा राख्दै उठ्न खोज्छु एकछिन भाइ एकछिन आज त तिम्री प्रेमिकाले एक घन्टा कुराइन् विवाहपछि जीवनभर कुराएर यी मेरो जस्तै हालत बनाउँछिन् पताएन हौ नपताए यी हेर हातमा रक्सीको गिलास देखाउँदै यो सङ्गत गर्ने जात हुँदैन बुझ्यौ के बुझ्यौ उरेन हो यदि त्यति सजिलै यस्ता कुरा बुझ्ने हो भने संसारमा कुनै पनि पुरुष नारीबाट पीडित हुनु पर्दैन तपाईँ त आइमै जातिप्रति नै निकै रुष्ट हुनुहुन्छ नि किन र ताई मूर्ख सन्तुष्ट नभएपछि रुष्ट नभए के हुन्छ त मान्छेको ज्वात रुद्रगण्टी नभएका अविश्वासी स्वार्थी धोकेबाज नकचरी ऊ फलाग्दै टेबलबाट उठेर लहरिँदै होटलबाट बाहिर निस्किन खोज्छ ओदाय घाँटीठाडो पारेर पिएपछि पैसा दिनुपर्दैन कहाँ त्यसैजना लागेको होटल साउ काउन्टरबाटै चिच्याउँछ चुप साउजी चुप कोरियाबाट डेढ करोड कमाएर आउने मान्छे म नाथे तिम्रो चालिस पचास खाउँला त त्यस टन्डीलाई त भेटौँ साहु ब्याज सबै चुक्त गर्छु ऊ हल्लिँदै बाटो लाग्छ कस्ता कस्ता मान्छे पिउन आउँछन् यहाँ नबोल्नको ठेगान छ नखान र जानको साउचुरट सल्काउँछ र भित्रै फोक्सोबाट मरिमेटेर तान्छ कुनै केही सोचेर जडियाको रिस काम गर्ने फुच्चेमाथि वर्षाउँछ यसरी मैले तँलाई यस्तो मान्छे आएर बसेपछि रक्स नदिनु भनेको होइन तैँले त मलाई जोगी बनाउँछस् क्यारे पानी खाने जग टिपेर झट्ट छाड्छ बिचरो काम गर्ने केटो पिर पिलाउँदो मुहारमा टेबल पुछििरहन्छ अर्को चुरोटको सर्को तान्दै भुँडीवाल फेरि थप्छ पख्न भनेको मानिनस् तेरो तलब नकाटी हातमा झुठो प्लेट र गिलास बोकेर किचनमा जान लागेको उसले एकपटक काउन्टरको साउतर्फ पुर्लुक्क हेर्छ मलाई उसको दयनीय अवस्थामा कता कता पीडा हुन्छ म झडियाले खाएको रक्सी र आफ्नो चियाको पैसा तिरेर बाटो लाग्छु सडकमा पुगेर पनि साहुलाई एकपटक हेर्न मन लाग्छ र फर्केर हेर्छु डुबेको पैसा असुल नपाएकोमा प्रसन्न मुद्रमा अझै चुरोट तानेर बसेको छ ऊ उता फुच्यो भने ढोकाको सङ्घारमा उभिएर मलाई नै निहाल्दैछ उसको हेराइबाट यस्तै लाग्छ यो राक्षसको एक गाल टारेर के गर्नु यहाँ एस्ता जन्या दिनहुँ आउँछन् र पटक यसरी नै टोकस्छन् मलाई आज त तपाईँले बचाइदिनु भयो भोलि को आउँछ र बचाउनु म बुझ्न सक्थेँ उसका अमुख भाषा तर के गर्नु चाहेर पनि सबै समस्याको समाधान आफूभित्र कहाँ हुँदो रहेछ र म मन नलाई नलाई स्टार्ट गर्न थाल्छु ओहो यो चिसो पनि अत्याधिक बढेको रहेछ लेदरको पन्जा लगाएर पनि मोटरसाइकल स्टार्ट गर्न धौधौ पर्ने बाटोमा जति जति स्पिड बढ्छ उति मेरो मानसपटलमा त्यही जन्डिया आइरहन्छ किन चोपल्दैछ रक्सीमा आफूलाई एक डेढ करोडको मालिक फुटपाथमा फेरि किन घृणा गर्छ स्वस्नी मान्छेलाई प्रश्नै प्रश्न खेलाउँदै म घर पुग्छु एक हप्तापछि सधैँ सधैँ बिहानको खाना खाएर म अफिसतिर लाग्छु आकाश छङ्गा खुलेको छ घामका किरणहरू धरतीभरि अवतरण भए पनि ती किरण कलिला लाग्छन् कारण किरणमा हुनुपर्ने न्यानोपन चिसोले सर्लक निलेको छ सडकको छातीमा सवारी साधनहरू पुवाँ पुवाँ हर्न बजाउँदै र फुसफुस धुवा फ्याँक्दै कुद्दैछन् यस्तो लाग्छ सबैलाई असाध्यै हतार भएको छ हतार यहाँ कसलाई हुँदैन र बस माइक्रो र टेम्पूलाई अर्को ट्रिप गर्ने हतार बाइकवालालाई समयमा पुग्न हतार त्यसो त प्राइभेट कारहरू पनि त झन् कहाँ कम हुन्छन् र बिचरा पैदल उसी उसै ढिला हुने कारण उनीहरूको पनि आफ्नै हतार सबैको हतार बना देख्दा यस्तो लाग्छ समयको सेकेन्ड सुई केही समय, के समय समातेर रोकिदिउँ तर कहाँ नम्भव छ प्रिय भावक तपाईँ रेडियो सृष्टिको विशेष कार्यक्रम साहित्य सुधा सुन्दै हुनुहुन्छ साहित्य शुद्धमा आज हामी कथाकार सुविसुद्ध आचार्य कथा सङ्ग्रह रहस्यमय बोगाईभित्रको विश्वासघातको वाचन गरिरहेका छौँ हामी कथाको बाँकी अंश लिएर एक किसिममा आउनेछौँ तपाईँ रेडियो सृष्टि सुन्दै गर्नुहोला कुपनडोलबाट बागमतीको फुल तर्दै ट्राफिक लाइट कन्डिसनमा नभएकोले मैले सहजै अनुमान लगाउँछु किनकि एक रङको लाइट मात्र पिलिक पिलिक बलिरहेछ ट्राफिकहरू बिच सडकमा उभिएर सवारी साधनलाई जाने इसारा गर्दैछन् तर आजकल ट्राफिकले कसले वस्त गरोस् र आफू जाने दिशामा जबरजस्ती हुँकिएको देखिन्थ्यो त्यसो त ट्राफिक लाइट नै सुई एन्ड गो पूर्णियमभित्र भएपछि सडकको वातावरण नियाल्दा लाग्छ काठमाडौँ उपत्यकामा जुलुस हडताल या आन्दोलन पक्का केही भएको हुनुपर्छ हुन त ठुला बडाको सवारी हुँदा पनि त्यस्तै बत्ती बल्छ क्यारे तर आजभोलि जनताको शासन चलेको बेला को ठुलो पुसानो जो आफूलाई नै ठुलो समझिन्थे उनीहरू मात्र पिनजाडाको सुगा भएका छन् कसले गर्छ र यसो हुनुमा उनीहरू आफै दोषी छन् त्यसो त लोकतन्त्रको बहाली पश्चात जाम हडताल बन्द जस्ता क्रियाकलाप नेपालीको साझा रोग ग्यास्ट्रिक जस्तै हो एक दिन नभए बिनाको तरकारी जस्तो हुन्छ वातावरण फरक फरक मान्छे पृथक चाहना र भिन्न सोचाइ एउटै परिवारको चाहना घर मुलीले पुरा गर्न सक्दैन र निस्किन्छ घर कहर देशमा करोडौँ उठु का चाहना कसको पुरा गर्नु कसको नगर्नु त्यसैले पनि होला यसो केही भएन कि जुलुस टायर बालेर चक्क जाम नेपालभन्द आज पनि जाममा फस्ने भइयो मन भयो सम्भावित घटनाले एक दुईवटा मोटरसाइकलहरू एक दुईवटा मोटरसाइकलहरू पेटीबाट कुदेका छन् दुई पाइला अगाडि पुगिने आशमा म पनि छासिन्छु पेटीबाटै पुँ पुवाँ हर्न बजाउँदै मान्छे हिँड्ने पेटीबाट मोटरसाइकल गुडाएको भएर अघि ठुला ठुला आँखाले हेर्छन् पेटीमा यात्रा गर्ने पैदल यात्रीहरूले एउटालाई त असाध्यै असह्य भएछ र प्याच पनि भनिहाल्यो होइन यिनीहरूलाई मात्र हतार हुन्छ कि क्या हो यो पेटीमा मोटरसाइकल गुडाउनेको मोटरसाइकल हामीले त पल्टाए पनि कुनै कारवाही हुँदैन होला अलिकति ससंकित भयो मन तर पनि वास्ता नगरी अरूको पछाडि कुदाउँछु सिंहदरबार अगाडि आएर सडकमा ओह्राल्छु र मिसाउँछु अरूको लामसँगै जाम पनि अचाक्ली नै छ तेलसम्म पनि नछिर्ने ट्राफिकहरू यताउता गर्छन् तर बाटो खोल्ने छाँटकाँट पटक्कै थिएन एकातिर मोटरको धुवा अर्कोतिर अनियन्त्रित हर्नको आवाज वातावरण उसै कोलहालमा आएँ बस ट्याक्सी र टेम्पू यात्रुलाई झालबाट टाउको बस टेम्पू बस ट्याक्सी र टेम्पूका यात्रु यात्रु झ्यालबाट टाउको निकालेर चाहिँ आउँछन् कति ठूलो अनिष्ट भयो कि त्यसो त काठमाडौँमा यस्तो घटना हरेक दिन नै हुने गर्छन् तैपनि डर त्रास र भयले सबैलाई प्रशस्त मात्रमा गाँजेको छ कछुवाको गतिमा जाम अगाडि सर्दै सिंह दरबारबाट पुतली सडकमा पाउने एक घन्टामा पुगिन्छ एक साइडबाट बिस्तारै सवारी सा साधन पास भइरहेछ सा भन्ने अर्को छेउमा मान्छेको ठुलै जत्थ देखिन्छ कुण्डुले भित्र के छ रहस्य कुहिराको काग भएको छ सबैको मनमा भने खुलदुलीको तरंग बादल बनेर मडारिन्छ यसो भनौँ सबैको मनमा जिज्ञासाको विषय छ म पनि सकि नसकी बाइक पेटीमा राखेर रा भिडतर्फ जान जान खोज्छु ट्राफिकले सिट्ठी फुकेर त्यहाँ मोटरसाइकल राख्न दिइन कस्तो आपद कुनै बेला आफ्नो सवारी साधन आफैलाई बडो घाँडो बनिदिन्छ अगाडि शङ्करदेव कलेजको गेटनिर पुगेर मोटरसाइकल पार्किङ गरी पुन रहस्य जान्न म भिड भएतिर फर्किन्छु भिड पन्छाएर अगाडि पुग्नु भनेको ज्यादै असम्भव विषय थियो अफिसमा छिटो पुग्नु त छँदै थियो मानिस स्वभावैले जिज्ञासिलो हुन्छ मनमा जिज्ञासाको भेल उराल्दै बाटो काट्न नसकेरै पनि म पुनः फर्किएर आएको थिएँ भिड छिचलेर अलिकति अगाडि पुग्छु ट्राफिक प्रहरीहरू भिड पन्छ्याउन प्रयासरत देखिन्छन् एउटा मारुति भ्यानको सिसा फुटेर लग्नावशेष अवस्थामा छ नजिकै सडकमा रक्ताम् अवस्थामा अर्को मान्छे पसारिएको देखिन्छ भने छेउमा एक अधवैसीय महिला चियापिएर धुजाधुजा भएको ब्लाउज सारीले छोप्ने प्रयासमा छिन् स्थिति झन् दामडोल सबैलाई पन्छाएर अगाडि बढेँ त्यो रगतमा मुछि व्यक्ति कता कता देखे जस्तै चिने जस्तै लाग्छ मलाई रगतले अनुहार सजिलै चिन्न सकिने अवस्थामा थिएन नियाले हेर्दा बल्लपो म झस्क हुन्छु कारण त्यो मृतक त्यही होटलमा भेटेको जणिया थिएँ कता कता नरमाइलो अनुभव भयो कता हप्ता उसलाई त्यसरी होटलमा नभेटेको भए उसको र मेरो संवाद नभइदिएको भए सायद त्यो त्यति बिग्न नजाति पनि लाग्ने थिएन कि मेरो सोचाइको मोड एउटा थियो भने त्यहाँ भएका मान्छे तछाड मछाड आ आफ्नो तर्को टिप्पणी दिँदैछन् यसरी यो गाडीलाई मात्र होइन साला त्यसैलाई टुक्रा टुक्रा पारेर पिट्नुपर्ने कस्तो कुरा गर्छ स्याहार पिट्नु मात्र हो र पेट्रोल छम्केर आगो लगाइ जलाउनु पर्ने ट्राफिक प्रहरी आएर नचेकेको भए जानेका थियौँ प्रणीको छोरालाई त्यही त भने कतिसम्म गिरेको पहिला कठालमा समाएर लडायो अनि गाडी लिएर किच्यो कतिसम्म निर्धायौ होइन यार यो जडिए पनि कम्ती थियो र गाडीबाटै कपालमा समातेर झारेँ त्यो मैलालाई पुरुष भएर सिधै मैलामाथि हातपात गर्ने भइखाएको ठिक्क भयो हकालमा मर्नु पऱ्यो त्यसो नभन हौ उसै त त्यो मैलामाथि झम्टेको होइन होला क्यारे पक्क पनि त्यो मैलासँग कुनै सम्पर्क हुनुपर्छ नत्र अरू केटीलाई यसले केही गरेन यो बाटोमा दिन हिँडिरहन्थ्यो बरु एक्लै गुनगुनाउँथ्यो बर आज मऱ्यो सबैले आ आफ्नो भनाइ ओकलिरहेका छन् बिचरा पटकमा भुतुक्क भयो जे होस् सुख पाए दुःख त उसका बच्चाहरूले पाउने भए बोर्डिङमा बोर्डस गरिदिएको छ भन्थ्यो सबैको मुखबाट उकलिएको तर्क वितर्कले मलाई अत्यास लाग्छ वास्तविक अझै अधिारोको जङ्गारभित्रै थियो मेरो लागि त्यति नै बेला एउटा युवती त्यस्तै बिस बाइस वर्ष कि छिचलेर अगाडि आउँछिन् र मृत अवस्थाको मान्छेलाई अङ्गलेर रोन थाल्छिन् भिड स्तब्ध भएर उसैलाई एकोर ट्वाल टुवाल त पत्रकारहरू धमाधमक त दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्न व्यस्त देखिन्छन् प्रहरीलाई मुजुल्क उठाउन हतार भए जस्तो देखिन्थ्यो रोहिरहेको युवतीलाई लासबाट उठाउँदै प्रहरीले सोध्यो बहिनी चिन्छौ तिमी उसलाई उसको तिमी को हौ बिचरी आँखाबाट झरेको आँसुको भेललाई सहलको छेउले पुज्दै केही भन्न चाहन्थिन् तर शब्द कता, कता गलामै अड्किदिन्छ रोहाइको हिक्का सबैलाई स्तब्ध बनाउँदै एकरो निस्किरहन्छ भन बहिनी तिमीले रोएर मात्रै हुँदैन यो घडीमा जबसम्म वास्तविकता पत्ता लाग्दैन हामीलाई कानुनी प्रोसेस अगाडि बढाउन अप्ठ्यारो हुन्छ युवतीले रुवाईलाई दुई हातले थिचेर छातीभित्रै दबाउँदै बोल्छे सर यो मृतक मेरो दाजु हो उहाँको घर गृहस्थी नाजुक अवस्थाको थियो एक पेट खाना र एकसारो लाउन धौधौ पर्ने अभावग्रस्त जीवनलाई केही सुधार गर्न साहुसँग ऋण गरेर कोरिया जानु भयो भिसा तिन वर्षको लागि थियो तर उहाँको सिप र काम देखेर कम्पनीले नै अर्को तिन वर्ष थपिदियो छ वर्षको समयमा दाजुले पैसा त प्रशस्त नै कमाउनु भयो आफूले कमाएको पैसा सबै भाउजूको नाममा पठाउनुहुन्थ्यो घर बनाउन छोराछोरीलाई बोर्डस गरेर पढाउन र श्रीमतीलाई सुख सहयोगको जीवन दिउँ उहाँ सधैँ दिनरात खटिरहनुभयो यस्तै भन्नुहुन्थ्यो तर ऊ त्यो गाडी अगाडि उभिएकी उही ब्लाउज चियातिर दुझा दुझा भएकी मैलातिर देखाउँदै दे। आइमै अर्कै कि हो दाजुले जति पैसा कमाएर पठाउनु त्यो पैसा त्यही पात कि अर्को केटासँग लागेर सबै उडाउन थाले घर त बनाएकी थिए तर अर्कै केटाको नाममा पो पास गरेकी रहेछ जब दाजु नेपाल फर्किनु भयो भाउजू भनाउँदी जोसँग पल्केकी थिए उई नाटो टिपेर हिँडी दाजुलाई नाङ्गो बनाएर नाबालक दुई भदाहरू बोर्डिङमा बोर्डस गरेको छ सुन्छु फिस नबुझाएको पनि तिन चार महिना पैसक्यो अरे नेपाल फर्केर वास्तविकता थाहा पाएको दिनदेखि दाजुको मन ठेगानमा रहेन सधैँ रक्सी पिउनुहुन्थ्यो भेटे मात्र भने पनि काटिदिन्छु भन्नुहुन्थ्यो तर आज यिनै पापीहरूले मारे मेरो दाजुलाई उफेरि विचलित भई डाको छोडेर रुन थाले मलाई एउटा नेपाली उखान टुक्काको याद आयो मेरै बारी मेरै घास, मेरै जगल्टको नास उक्त मारुति भ्यानेर उभिएकी आइमाई र संगे घोसो मुन्टो लगाएर उभिएको पुरुषलाई एक टक निहाल्न मन लाग्यो कतिसम्म पतित हुन्छन् यी मान्छेहरू लोग्ने उसैलाई सुक्ख कटाउन विदेशमा रात दिन बगाउने यता स्वास्नी भन्ने नाटोसँग डिस्को र क्याबिनमा रासलीला मनाउने सबै यस्तै भन्दै थिए मुचुल्क उठाइसकेपछि प्रहरीले उक्त अपराधी लोग्ने मान्छे र आइमाईलाई भ्यानमा कोचेर लगियो भने सब बहान आएर उक्त लासलाई लग्यो भेट पनि बिस्तारै हरायो एउटा बोझिलो मनस्थिति बोकेर म पनि अफिसतिर लाग्छु बाटोभरि मनमा कुरा कसौडीमा भात छड्किए झै छड्किन्छ नारी त दयाकी प्रतिमूर्ति सुशील सहनशील हुन्छ भन्थे तर कति निर्दय पाखण्डी स्वभावकी पनि हुँदो रहेछन् कसरी विश्वास गर्ने दुई वर्ष माउले त जीवनको यो मोडमा आएर धोका दिन्छ भने अब फेरि अरू स्वास्नी मान्छेको विश्वास कसरी गर्नु विचार कति मिठो सपना सजाएर गएको थियो होला कोरिया के के मान्छे केही सोध्छ परिस्थिति के बनिदिन्छ त्यति बिघ्न जलन र पीडा थ्याक्न किन घेडा नजागोस् श्वास्नी मान्छेप्रति नकचहरीले उसको सपना चहा मात्र नउडाएर जीवनकै इतिस त्यसैले पनि भन्छन् विश्वास गर्ने जात होइन भनेर म अफिसभित्र प्रवेश गरिसकेको हुन्छु गेटमा पालेले गरेको सलाम पनि मलाई नाटकीय पारा झैँ लाग्छ किनकि जीवन स्वयं एउटा गतिलो नाटक हो जहाँ प्रत्येक व्यक्ति कलाकारिता पूर्ण अभिनय गर्छन् आफ्नो रुममा पसेर कुर्चीमा थचक्क बस्छु कुनै सपनाबाट बिउछिएँझै भए मलाई टेबलको एक गिलास पानी कटकट पिएर सिद्ध आएँ हाकिम साहब उभिएको हुनुहुन्छ म उहाँलाई देखेर पनि बिना अभिवादन हेरिरहन्छु एकनाशी